नमस्कार नि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो नवीनतम श्रृङ्खलामा कार्यक्रम अर्पण समर्पणको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कचीबाट पनि मलाई साथ मिलिरहेको छ आज र म चाहिँ लोक सङ्गीतको सहयात्री दिवस मगापण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो बाँच इन्टरनेट अनलाइन डब्लुड डट रेडी अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म हामी उपस्थित हुने गर्छौँ तपाईँकै सम्झना समर्पणहरू लिनको लागि र दुईवटा टेलिफोन नम्बर पनि हामीले खुला गरिराखेका छौँ शून्य र शून्य सपन्न पाँच बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्ट सम्झना राख्न सक्नुहुँदैछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेको छु हेलो हजुर नमस्कारको बोल्दै हुनुहुन्छ सबिनाजीको हालखबर के छ नआन होला कार्यक्रम सकिने लगतै हुनेछ अनि के कसरी बिताइरहनु भएको छ पानीमा बस्ने एकदमै मनपर्छ सबिनाजी कार्यक्रममा सफा हुनुहुन्छ अनि ब्राबिदालाई हजुर अनि मेरो साथीहरू भन्नुभयो दाजुभाइजूलाई दिदीबिनाइ सबैलाई अनि साथीहरू रविना नबीना बिना सागर विज्ञान अनि प्रतिमा सलिना मुना अनि सबिताको लागि हुन्छ सबिनाजी कार्यक्रममा सहभागी हुनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ नमस्कार त्यति बेला त नौ बाटो सबै नै आउनुभएको थियो आफ्नो आफ्नो आप दृष्ट मित्रहरूलाई सम्झना राखेर गरिसक्नु भएको छ सुनैसम्म बाँच र सुनैसम्म बाँच तिर्सठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा लागि खुल्ला राखिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र आज हामी यो शनिबारको बसाइमा भने लोकदुहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा लुगदुहुरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने नै छौ र तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य सपन्न र सुन्य सपन्न बाँच त्रिसठी तिन भएर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ बाटुली कोराक बाटो बाटुलीजी के छ तपाईँको नयाँ नुन खबर हाम्रो पनि सबै ठिक छ अनि के कसरी बितिरहेको छ अचेल दिनहरू अनि खासै खानु भयो कि भएन नि हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुन्छ बाटुलीजी हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झिने जान्छ सरप्रस्नु हजुरको लागि अनि मेरो महिना दाको लागि अनि मेरो भाइ बहिनीहरू साथीहरू अनि सीमा सुपली विनिता अहिले मेरो नयाँ साथीहरूको लागि सुभाष अनि मलाई बाजिलो चिने नचिन्नु सप हुन्छ बाटोले जी कार्यक्रममा सहभागी जनाउनु भयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराक बाट्य बाटोले आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ सुनेछ पचँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो पनि कार्यक्रममा आउँदै गर्नुहोला अब नि कार्यक्रममा एउटा मिठो भाका राख्ने बेला भएको छ र यो फेरि उपस्थित हुने नै छौँ लोक भाग हामीले पृष्ठभूमिमा राखिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ र सा टेलिफोन नम्बर तपाईँको लागि खुल्लै छ कार्यक्रममा कोही मित्र सहभागी हुनुहुन्छ भनेर यस पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार दादा सोनामजी के छ तपाईँको नयाँ नयाँ सबै ठिक छ अनि के कसरी बित्यो नि तपाईँको दिन आज पानी परेर सबै रोजे है अनि खाँचो खानु भयो कि भएन सोनामजी भएको छैन हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ सम्झिने बुबा घर पुर हजुर हुन्छ सोनामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला कोराकबाट सुनमा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने शून्य छपन्न बाँच्छ त्रिसठी तिन सय बत्तिस र सुन्य छपन्न बाँच्छ टेलिफोन नम्बर हामीले खुल्ला राखिराखेका छौँ कार्यक्रमको आजको यो शनिबारी बसाइमा भने लोकदोहरी भाकाहरूलाई बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्कालमा हामी जुटिराखेका छौँ तपाईँ खाजा खाना लाग्दै हुनुहुन्छ होला कोही कोही खेतमा काम गरेर आउँदै हुनुहुन्छ होला अहिले रोपाइ पनि लाग्न लागेको छ झरी पनि लागेको बेलामा कोही श्रोता मित्रहरू त पनि आली लाग्दै भए आली लाउँदै भए पनि रेडी अर्पणको यो अर्पण समर्पणको बसाइलाई सुनिराख्नु भएको होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँले कार्यक्रम अर्पण समर्पणको बसाइमा हुनुहुन्छ तपाईँलाई पनि आउनु मन लागेको छ आफ्ना आफन्त झन्लाई मन लागेको भने आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममायाम राममाया चाहिँ के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ अनि भण्डारातिरको के छ नयाँ नौलो सुनाउनुहोस् अनि रोपाइ चाहिँ कतिको सुरु भइरहेछ भण्डारातिर ए धान काट्दै हुनुहुन्छ ए त्यो पानीले गर्दा धानलाई त अलिकति असर परेको त छैन निमायण चाहिँ कार्यक्रममा आउनु भएको छ आज कहाँ कसलाई सम्झिने हुन्छ राममायाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ हौ नमस्कार यति बेला भण्डारा बाटो राममाया परिवार आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर गरिसक्नु भएको छ टेलिफोन सम्बर्गमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार हेलो टेलिफोन सम्बर्गमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विच्छेद भइसकेको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन पार्टी भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँलाई मिठा मिठा लुगदोहरी भाकाहरू बजाएर मनोरञ्जन पनि दिइराखेका छौँ तपाईँ अहिले आफ्नो काममा व्यस्त रहनुहुन्छ होला र खासा खाना लाग्दै हुनुहुन्छ होला तर पनि कार्यक्रम अर्पण समर्पण के बसाइलाई छुटाउने मन लागेको छैन भने पनि सुनेर साथ दिइरहनु भएको छ भने आशा विश्वास राखेको छु अब कार्यक्रममा एउटा मिठो लुकधोरी भाका सुन्ने बेला भएको छ यो भाका बसेकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच चा। मेघाहाली कार्यक्रम अर्पण समर्पणको बसाइसँगै रहनुहोला pay प्रिया विश्वास घात भाइ मेरो मायामा विश्वास घात भाइ नमस्ते म गायिका रजिना रिमाल अ सुंद रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ष अर्पण सब का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 भूवा को चौरासी पूजा अ्रतबंद गर्ने दिन नजिकी सको पूजा सामग्री कई बंदोबस्त भाषा कह जाने होगा काकांता लिने विषय नी, नी तार पर सामा। का खैरनी चार पर्सा कालीग्री छ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 पूर्वी चितवन में पत्रकारिता विषय को कक्षा संचालन तथा होटल मैनेजमेंट को पढ़ाई होने सबा पेलो रो शैक्षिक संस्था क्रिस्टल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 वार्षिक कार्यक्रम अंतर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलाप को व्यवस्था सुविधा संपन्न कंप्यूटर लैब होटल मैनेजमेंट लैब लाइब्रेरी इंटरनेट तथा वाईफाई जोन को व्यवस्था अंग्रेजी तथा माध्यम का छुट्टा छुट्टे कक्षा कमजोर विद्या अतिरिक्त कक्षा को व्यवस्था करोथर समिधा जानकारी का लगी क्रिस्टल कलेज तथा एंजल्स ओल्ड स्कूल रत्नगर आठ चितवन फोन नंबर शून्य छप्पन्न पांच साठी एक शून्ना शून्ना रच बठी पांच सय बावन्न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 न्यू नेशनल बुक साइन द स्टेशनरी जाऊ सद समझे सौरा छो घझे सौरा छो घरी घरे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 घरी जाऊ सद समझे सौरा घरी घरी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 स छदोमोबाइल्स प्री खरीद मेरे विश्वास मेरे सहारा आशीर्वाद ऑटोमोबाइल प्र पिकअप रा एक, एक सी सी को, को प्लाटिना बाइक साथाइनांस सुविधा एक्सचेंज अफर जीनियन स्पियस पार्ट तथा दक्ष रवी मेकानिक द्वारा सर्विस को सुविधा बजाज कंपनी को बाइक को आशीर्वाद नी मगनी चोक पर्सा फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितोवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सोचे तिमीलाई तिमीले सोचे अर्कैलाई छैन चाह बाँच्नलाई मैले सोचेँ तिमीलाई मैले सोचेँ तिमीलाई तिमीले सोच्यो अर्कैलाई नमस्कार म गीतकार तथा संगीतकार रोहन कार्क यहाँ सुंदा छोटो समय में बहुत चर्चित होना सफल रेडियो रेडियो अर्पण एक सौ चार थप्प् पांच मेघाई र यो छोटो व्यवसायिक विश्रामपछि कार्यक्रम अर्पण समर्पणकी व्यवसायमा तपाईँलाई स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणकी व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ भने सुनिसक न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्ते हजुर अनि मेघना चाहिँ के छ तपाईँको नयाँ नलु खबर अलिअलि पानी परिरहेछ अनि के कसरी बित्यो तपाईँको दिन आज अनि खाजा खानु भयो कि भएन नि खाजा भएको छैन पाक्दै हुनुहुन्छ ल मिठो मानेर खानलाई हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ के कसलाई सम्झिने आज हुन्छ <sharp》> मेघनाथजी कार्यक्रममा सहभागी हुनुभयो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला रण्यो मेघनाथ देउपा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हेलो नमस्कार नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ दाखानी नौ गर्दास रौलो खबर अनि भालमारातिरको के छ नयाँ नौलो खबर सुनाउनुहोस् कार्यक्रममा सहभागी हुनुहुन्छ तपाईँ कसलाई सम्झिँदैछ धन्यवाद अनि मेरो भाइ अमर मगर त्यसपछि मगर अञ्जना गुरुङ विमल मगर लगायत रबिन भएर चिन्ने ठाउँ हुन्छ रविनजी कार्यक्रममा सहभागी हुनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ हौ नमस्कार नमस्कार यति बेला दाखानी नौ भालमाराबाट रवि नि ग्रुम आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँकै सम्झना अनि समर्पण लिँदा लिँदै कार्यक्रमबाट विधा माग्ने बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिरहनु भएको छ यतिजोसम्म रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि अर्पण समर्पणको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो तनौबाटट्य सबिना कुराक बाटुली खुराकबाट सुनम भण्डाराबाट राममाया परियार र रनपाबाट मेकनाथ न्यौपा अन्तिममा फोन गर्ने साथी दाखानी नौ भालमाराबाट रविन गुरुङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यति मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षिका मित्र राजलाई विशेष धन्यवाद भन्दै आजको यो अर्पण समर्पणको बसाइबाट म दिवस मगर पनि बिदा हुन्छु नमस्कार कीरों नो खेतीपति सरर अस्पताल अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार नौतीस बजे वरिष्ठ स्त्री शनिवार दिवसो एक बजे वरिष्ठ उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा टाउकू ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार झोड़ी तथा नशा विशेषज्ञ प्रत्येक शनिवार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 का नेपाल के